नमस्कार म हार्दिक लोकमय साङ्गीतिक विभाजन टकाउन चाहन्छु सम्प्र लोकपालार मित्रहरूमा सँगै सम्प्र श्रोताभित्रहरूमा पनि प्रत्यक्ष रूपमा तपाईँले सुनिरहनु भएको छ हामीलाई अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय र इन्टरनेट अनलाइनमा डब्ल्यु डब्ल्यु रेडियो अर्पण लगन गरेर सुनिरहनु भएको छ हामी हप्तामा छ दिन आउने गर्दछौ त्यो पनि आइतबारको दिन र अनि बुधबारको दिनमा रहेर हामी विभिन्न राष्ट्रिय स्तरमा ख्यातिप्राप्त कलाकार सँग भलाकुचारी गर्दै आइरहेका छौँ आजको श्रृङ्खलामा छौँ आज पनि एकजना कलाकारसँग हामी गीत सङ्गीतको बारेमा केही भलाकुचारी गर्ने नै छौँ के हुँदैछ त पछिल्लो समयमा गीत सङ्गीतको बजार अनि के कस्ता दुःख कष्टहरू भोग्दैछन् त नेपाली साङ्गीतिक फाँटका तिनी स्रष्टाले यिनै बारेमा हामी कुराकानी गर्ने नै छौँ त्यसर्थ राष्ट्रिय स्तरमै ख्यातिप्राप्त कमा नाम कमाउन सफल भए तापनि सायद राष्ट्रले पनि कलाकारिताको यो क्षेत्रलाई हेरेको शैन्यकारी यो भोलाको शरीमा हामी जुट्नेछौँ विनय आवाद कुराकानीमा आजको श्रृङ्खलामा छौँ प्रविधि कक्षीबाट मित्र रिजन हो अनि आवाज पाठ मधुईकी लक सह यात्री श्रेया ढकाल त आउनुहोस् प्रिय मित्र आज तपाईँ अनि एकदमै खुल्दली लागिरहेको सफल कसँग कुराकानी हुँदैछ त भनेर यहाँको अनुमान र यहाँको खुल्दली मैले भेटाउन चाहन्छु जुन एउटा धेरै पहिलादेखि लोकसङ्गीतको क्षेत्रमा लागिरहनु भएको छ र अग्रज रूपमा माथि आउने क्रममा पनि आउनुहुन्छ केही पहिला अलिकति चर्चा अनि परिचर्चा बटल्ने सफल आवाज उहाँको थियो तपाईँहरूले अनुमान लगाउँदै हुनुहुन्छ होला वरमाण्डेमा अजम्बरी तिम्रो नयाँ जोडी यो आवाज उहाँले केही पहिला बजारमा लिएर आउनुभएको हो वहाको सुमुद्र स्वर सजिएको छ सँगै विष्णु माझीलाई यो एल्बममा उहाँले राख्नु भएको छ भने लाइस अफ द थियो प्रविन थापाको प्रवीन थापा अविरलको र जुन आवाजलाई केही पहिला अविरल म्युजिक क्रिएसनले बजारमा लिएर आएको थियो र पछिल्लो समय उहाँको अर्को एउटा आवाज पनि बजारमा ल्याइसक्नु भएको छ सम्झिर हुँदैछु तिमीले दिएको आँसुले गहत हुँदैछु उहाँकै आवाजमा सजीवका आवाज र उहाँकै लय तथा शब्द सृजनामा सजीवको आवाज हो जुन पछिल्लो समयमा बजारमा आएको छ जुन आवाजलाई शुभारम्भ लिइटले बजारमा लिएर आउने क्रममा र ल्याइसकेको छ पनि त्यस्तै अर्को एउटा एल्बम पनि उहाँले चिट्टी बजारमा ल्याउने तर्खर गर्दै हुनुहुन्छ उहाँसँगै बुझिहाल्छौँ यति बेला हामीसँग हुनुहुन्छ आज कार्यक्रम लगझङ्कारको यो श्रृङ्खलामा जुन एउटा बागलुङ जिल्लाको धौलागिरी अञ्चलको बागलुङ जिल्लामा रहेर उहाँको जन्मस्थान हो र त्यहीँबाट हुर्किने संरक्षण गर्नुपर्छ हामीसँग हुनुहुन्छ कार्यक्रम लघरको व्यवसायमा मैले उहाँलाई स्वागत गर्न चाहन्छु लघ शङ्कारमा रेडियो, शौरो तारो। शौरो तारो रेडियो नमस्कार कतै कार्यक्रमको सिलसिलामा जिउ धेरै व्यस्त पनि समयमा एल्बम पनि निकालिसक्नु यति मिठो आवाजहरू बजारमा ल्याउने यो स्रोत खोइ कहाँबाट यहाँसम्म आइपुग्यो होला भनेर एउटा गाविस गुनगुनाउँथे त्यही हुनाले आज म हजुरहरूसम्म आइपुगेको छु हजुरहरूको मायाले गर्दाखेरि नै म आज यहाँसम्म आइपुगेको छु लाग्छ मेरो चाहिँ परीक्षा दिनु पर्दाखेरि सायद कतिले त मलाई नचिन्नु भएको पनि होला होइन खास भन्नुपर्दा म चाहिँ सरकोवा गाविससम्म हो मेरो जिल्ला चाहिँ पाग्लुङ हो होइन अहिले चाहिँ भन्नुपर्दाखेरि मैले चाहिँ यो क्षेत्रमा लागेको डेढ साल जति भइसक्यो होइन जस निरन्तर रूपमा यहाँ लागिरहनु भएको छ र यो लोकसङ्गीतलाई अवश्य पनि हामी संरक्षण गर्नुपर्छ भनेर यहाँको त्यो मान्यता छ र यो मान्यता पनि यहाँसम्म टिक्दै आइरहेको छ र यस सम्झे पछिल्लो समयमा पनि एल्बम बजारमा ल्याउनु भएको छ होइन त्यसो त यहाँलाई यो क्षेत्रमा भित्र लागि एकदमै एकदमै ठुलो हात कसको रह्यो र कसको माध्यमबाट यहाँसम्म तपाईँ आइपुग्नुभयो त ठुलो हात भन्नुपर्दा पनि मलाई चाहिँ गर्नुपर्छ यस्तो गर्नुपर्छ उस्तो गर्नुपर्छ आफूसँग भएको कलाकलाहरू चाहिँ बाहिर चाहिँ ल्याउनुपर्छ भन्ने चाहिँ जति पनि पाएँ मैले होइन तर पनि मलाई चाहिँ ठुलो सहयोग दिने मलाई चाहिँ यो क्षेत्रमा अगाडि बढाउने मेरो एकजना चाहिँ साथी हुनुहुन्छ एकदम नजिकको साथी जो यहाँ हुनुहुन्न अहिले नेपालमा हुनुहुन्न नेपालदेखि बाहिर हुनुहुन्छ उहाँले चाहिँ मलाई यो क्षेत्रमा प्रोत्साहन दिनको लागि मलाई सहयोगको लागि यो क्षेत्रलाई अगाडि बढाउनुपर्छ भनेर चाहिँ उहाँले चाहिँ मलाई धेरै सल्लाह सुझावहरू दिएर उहाँले माया दिएर होइन मलाई चाहिँ यो क्षेत्रलाई माया गर्नुपर्छ यो क्षेत्र भनेको यो क्षेत्रले आफूलाई बचाउँछ पनि आफू आफूलाई लागि भोलि मिहानको लागि राम्रो हुन्छ भनेर यो क्षेत्रमा अगाडि बढाउनु भयो मैले पनि मेरो पनि सोच पहिल्यैदेखि थियो यो क्षेत्रमा लाग्ने त्यसैमा पनि मलाई चाहिँ भन्नुपर्दाखेरि सहयोग त मलाई नभएको होइन सबैजनाको मिलिरहेछ होइन जब सा, सबैको साथ समर्थन र सहयोगले गर्दा यहाँसम्म आइपुग्नु भएको छ र लोकसङ्गीतमा निरन्तर रूपमा लाग्ने एउटा प्रेरणा मिलिरहेको छ रेशमजीलाई रेशमजी सुरुवातमा कलाकारिता क्षेत्रको यो चित्रमा प्रवेश गर्दा त साह्रै कठिनाइहरू भोग्नुपर्छ यहाँले पनि कति कठिनाइहरू भोग्नुभयो कति पैसा पनि डुबाउने कुराहरू हामी सुन्नमा पाउँछौँ धेरै लगानी गऱ्यौँ गीत चल्दैन होइन पैसा मात्रै खर्च हुन्छ यहाँले कति डुबाउनुभयो यो गीतमा जुन पहिला बजारमा ल्याउनु भयो सुरुवातमा यहाँको पहिलो एल्बम बरमाण्डेमा अजमबरे तिम्रो नयाँ जोरी होइन काम जस्तै हुन नपरोस् मै जस्तै रोन नपरोस् तिमी खुसी भएको देख्न पाऊ जियोस् गए पनि बिच बाटोमा मलाई छोडी होइन यो आवाज ल्याउने क्रममा कति जति खर्च गर्नुभयो भन्दा पनि लगानुभन्दा पनि भर पर्ने कुरा हुन्छ होइन कतिकोमा मिडियाहरूले चाहिँ कलाकारहरूले पनि कम्पनीलाई ठगेका छन् भन्ने हामी यी कुराहरू पनि सुन्न पाउँछौँ जुन एउटा कलाकार पनि हुन् र एउटा म्युजिक कम्पनीका मालिक पनि भइसकेका छन् यिनैका मुखबाट हामी यस्ता कुराहरू पनि सुन्न पाइरहेका छौँ के भन्नुहुन्छ कलाकारले पनि कम्पनीलाई ठगेकै हो त कलाकारले कम्पनीले ठगेको होइन किनभने कम्पनीले कलाकारलाई ठगिरहेको छ अहिले चाहिँ आफै हजुरलाई पनि थाहा छ नि अहिले कम्पनीहरू कति कति धेरै मात्रामा खुलिरहेको छ सबैको आफआफ्नो कम्पनी छ आफआ आफ्नो कम्पनी छ अहिले चाहिँ हाम्रो कलाकारहरू कति अगाडि धेरै आइरहेका छन् नभए कलाकारहरू आइरहेका छन् पुराना कलाकारहरू रा आफ्नै ठाउँमा हुनुहुन्छ होइन खास भन्नुपर्दाखेरि हाम्रो चाहिँ जति हामीलाई चाहिँ जति हामी ठगि ठगिरहेका छौँ हामीले एकदमै सबै कम्पनीले कलाकारलाई ठगेका छैनन् बरु कुनै कुनै कम्पनीहरू कलाकारवादी ठगिएका छन् होइन र यहाँनिर अर्को एउटा प्रश्न यहाँलाई गर्न चाहे र केही कुरा अगाडिको जोडिहाली गर्नुभयो यहाँले आफ्नो एल्बममा मैले पहिलो एल्बममा मैले चाहिँ सबै लगानी भन्नु पर्दाखेरि मैले एक लाख लगानी गरेर मैले भिडियोहरू अडियोहरू सबै मिडियामा गरेर मैले एक लाख लगानी गरेर मैले बाहिर लिएको छु होइन अब लगानी त त्यही हो नि लगानी नगरे त केही नै हुन्छ र पहिला चाहिँ नि होइन पैसा आफूले गुमाउनु पर्यो आफू आफ्नो लागि गरेपछि आफूले एक लाख जतिमा ला... यहाँले अडियो र भिडियो गरेर एक लाख जति खर्च गर्नुभयो होइन हजुर जो छ कति कमाउनु भयो त त्यतिका धेरै एक लाख जति लगानी गर्नुभएको कति कमाउनु भयो कमाउनु भन्दा पनि मेरो चाहिँ यति उति कमाइभन्दा पनि मेरो चाहिँ बराबरमै चलिरहेको छ जहाँसम्म लाग्छ मलाई मला खुसी छु मलाई सबैको माया पाएँ सबैले चिन्ने सबैले चिन्ने अवसर पाएँ मलाई चाहिँ चे रेशम क्षेत्रीय यो छ है भनेर चिन्ने चिनी चिनिरहेको मलाई श्रोताहरूले होइन सबैले चिनिरहेछ त्यसो म खुसी छु मलाई पैसाभन्दा पनि दामको भन्दा पनि नामको नामको आश छन् त्यसपछि त पहिला चाहिँ नाम, काम, दाम भने आफूसँग कला वरि स्टेज कार्यक्रमहरूमा पनि पुगेर एउटा पुग्ने आमदानी र आफूले गरेको लगानी उठाउन सकिन्छ यहाँको विचारमा पछिल्लो समयमा रेसमजी कलाकारमा पनि म्युजिक कम्पनी खोल्ने एउटा ट्रेन्ड बसेको छ किन होला के लाग्छ यहाँको विचारमा यस्तो कतिपय छ नि पनि चाहिएको छ अब सिआरबिटीहरू प्रायः अहिले चाहिँ कम्पनीहरूमा धेरै कम्पनीहरू छन् धेरै कलाकारहरूसँग जस्तो कलाकारहरू कति छ कति छ होइन हजुरलाई पनि थाहा छ अहिले कलाकारहरूको चाहिँ कति धेरै बढिरहेको छ सबैले चाहिँ एउटै कम्पनीबाट गर्दाखेरि सबैको चाहिँ आफ्नो कतिपय गीतहरू त बाहिर कम्पनीबाट बाहिर पनि जानु पाउँदैन हो किन भन्नु कति चाहिँ दुःखको कुरा छ अहिले नभए कलाकारहरू जान्छ गाउनको लागि बिचरा कति पैसाहरू खर्च गरेर गइरहेको हुन्छ तर त्यो पैसा खर्च गरेर पनि आफ्नो गीतहरू मिडियामा पनि गएको हुँदैन केही पनि गएको हुँदैन पछिल्लो समयमा केही दुःख र जति लगानी गर्यो धेरै परिश्रम गर्यो र त्यो व्यथा चाहिँ अरू अन्य जुन एउटा संस्थाले बुझ्नुपर्ने हो विशेष गरी प्रतिष्ठानले होइन पछिल्लो समयमा नहेरेको यो अवस्था चाहिँ हो होइन र एसएमजीले पनि एल्बम बजारमा त निकाल्न आउँछ कम्पनी खोल्ने सुरसारमा कतै हुनुहुन्छ अथवा हुनुहुन्न अहिले चाहिँ <laughs> कम चा म कम्पनी खोल्ने सुरसारमा छैन किनकि मैले चाहिँ मेरो एउटा अहिले चाहिँ खास भन्नुपर्दा मेरो एउटै नै मूल बाटो छ यही नै लोक सङ्गीत क्षेत्र मात्रै मलाई चाहिँ अहिले म्युजिक कम्पनीको कुनै पनि सोचाइ छैन होइन मैले चाहिँ अहिले चाहिँ गीत गर्दैछु मैले चाहिँ अरू कम्पनीबाट फाल्टा छु होइन म अरू कम्पनीबाट गर्छु म किन मैले सबै एकैचोटि भ्याउनु त सक्दैन नि मान्छेहरू नि जताततै चाहिँ समय पुगिन सकिँदैन आफ्नै चाहिँ कति बिजी व्यस्तता भएको हुन्छ आफूसँग होइन त्यसो गर्दाखेरि सबै कुराहरूलाई चाहिँ एक ठाउँमा राखेर रा आफू अगाडि बढ्नको लागि सबैतिर चाहिँ लागि परेर चाहिँ हुँदैन नि केही आफूले अगाडि बढिरहेको छ हेर्नु पर्यो नि गन्तव्य के हो गन्तव्य हेरेर चाहिँ अगाडि बढ्नु पर्यो नि होइन र जिउ जे छ र आफूभित्र पनि एकदमै प्रतिभा चाहिँ धेरै हुनु आवश्यक पनि छ यो क्षेत्रमा लाग्नको लागि कस्तो लाग्छ यहाँलाई यहाँको विचारमा कस्तो छ त नेपालको लोक क्षेत्रको म्युजिक बजार म्युजिक बजार त अहिले भन्नु पर्दा त अहिले त पैसा आउने कलाकार भएको छ होइन सबैले कति ठाउँमा सुन्छु कि पैसा पैसा भन्छ नि एउटा पैसा फ्याँक्लो तमसा देख भन्छ नि हिन्दीमा भइरहेको छ कि अहिले आत्पनिय नै धेरै चाहिँ अहिले क कतिपय जानुभएको छन् अब गायकहरू होइन उहाँहरूले पनि बिचरा घरबाट चाहिँ आफैसँग नभए पनि ऋण काटेर हुन्छ कसरी हुन्छ त्यसरी जाँदाखेरि अनि मैले चाहिँ गीत गाएको छु यस्तो उस्तो भन्दा भन्दै चाहिँ सबभन्दा चाहिँ अहिले हाम्रो जे हो लोकसङ्गीत प्रविधिले पड्को मार्दैछ प्रविधि सँगसँगै यी स्रष्टाहरू पनि अगाडि बढ्न चाहन्छन् त्यही नयाँ प्रविधि र त्यही गीत सङ्गीतलाई पनि केही परिमार्जन गरेर आफू अग्रज रूपमा आउन चाहन्छन् विशेष गरी यसैले नै लोक सङ्गीतको यो क्षेत्र बिग्रेको हो कि जस्तो लाग्छ मेरो विचारमा पनि होइन तर म्युजिक नेपाल म्युजिक बजारमा चाहिँ नेपालको यो साङ्गीतिक क्षेत्र चाहिँ बजारमा राम्रो छ गीत धेरै चल्छन् तर घाटामा चलेको कुरा बुझ्दैनन् होइन मात्रै मिडियामा बजेका हुन्छन् त्यतिकैमा अत्यधिक मात्रामा गीतहरू बज्यो भने धेरै चल्यो है यो गीत ल थुप्रै पैसा कमायो होला भनेर एक खालका कुरा काट्नेहरू पनि चलन छँदैछन् ख्यारे किन घाटामा गइरहेको छ त यो म्युजिक बजार घाटामा गइरहेको छ भन्दा पनि अहिले खास भन्नुपर्दा अहिले हाम्रो लोक सङ्गीत क्षेत्र चाहिँ कति कतिसम्म चाहिँ खस्किँदो छ हाम्रो लोक सङ्गीत क्षेत्रलाई कसैले पनि हेरिरहेको छैन अहिले चाहिँ सबैले भन्छ लोकगीतहरू हराउँदै जानेछ पछाडि लाग्छ मलाई यही यही यस्तै यस्तै समयअनुसार चल्दै गयो भने यस्तै किसिमले चल्दै गयो भने हाम्रो लोक लोकगीतहरू सायद हराउँछ कि भनी डर पनि लाग्छ सबैले भन्छ कि अब गरिरहेको छ लोकगीत गरिरहेको छ भोलि जान्छ आधुनिक गर्छ पर्सि जान्छ पप गर्छ पप गीतहरू गाउँछ होइन अब सबैले चाहिँ सबैतिर गरिरहेको हुन्छ अनि भन्छ कि मान्छेले कुनबाट चाहिँ म अगाडि गएँ भने चाहिँ एउटा लो लो लोक सङ्गीतको क्षेत्रमा र लोकगीत गाउनेहरूको चर्चा जुन एउटा आधुनिक गायिका गायक गायिकाहरूको जस्तो छिटो हुँदैन त्यसैले पनि यतातिर प्रवेश गरेका हुन्के जस्तो लाग्छ तपाईँलाई के लाग्छ एकदमै जुन एउटा लोक सङ्गीतहरू र लोकगीत गुनगुनाउने गायक गायिकाहरूको त्यति छिटो चर्चा हुँदैन र आधुनिक गीत गाउने गायक गायिकाहरूको छिटो चर्चा हुने गरेको छ पछिल्लो समयमा नेपालको यो म्युजिक बजार बुझ्दाखेरि कति त्यही प्रभावले गर्दा लोक लागेका कलाकारहरू पनि आधुनिकर्फ ढल्केका हुन् कि जस्तो लाग्छ बाहिरी संस्कृति त ढल्किरहेको समय छ नि सबैको यो हाम्रो लोकगीत लोकगीत भनेको त लोक संस्कृति भनेको त हाम्रो पहिलादेखि चलेको संस्कृति हो कि भन्नु न एकदमै पहिलादेखि चलेको संस्कृतिलाई चाहिँ सबैले भुल्दै भुल्दै गएको छ खास भन्नु पर्दा त्यही भएर नै अर्कोतिरबाट नयाँ नयाँ प्रविधिहरू को चाहिँ सबैले नयाँ नयाँ आएको चाहिँ चलनहरू चल्तीहरूलाई चाहिँ अगाडि बढाउँदाखेरि यस्तो भइरहेको छ जे होसो पछिल्लो समयमा यो प्रविधिले गर्दा पनि तिनै स्रष्टाहरू पनि त्यही पछि लाग्न चाहन्छन् होइन यहाँको विचारमा पनि सङ्गीतलाई विश्वव्यापी रूपमा अध्ययन र अनुसन्धान गर्दा अहिलेसम्म जुन एउटा साधारण सङ्गीतकर्मीदेखि सङ्गीतकै विज्ञहरूले पनि परिभाषित चाहिँ सङ्गीतको बारेमा गर्न सकेका छैनन् ताकि हामीले पो के गर्न सकिएला होइन र यसमा चाहिँ अरू कुराकानी गरिहालौँ पछिल्लो समयमा फेरि अर्को एउटा एल्बम बजारमा ल्याउनु भएको छ भर्खर मात्र र नयाँ आवाज पनि हो शुभारम्भ डिजिटलबाट जुन आवाज यहाँमा केही स्वर रहेको छ अनि कल्पना काफले र यहाँकै लय तथा शब्द सृजनामा बजारमा आएको आवाज हो यो आवाजमा जे पहिला त अलिकति कठिनाइ आउँछ धेरै लगानी गर्यो आफूले बुझेको हुँदैन पछिल्लो केही पछाडि त बुझ्दै जानुभयो र पछिल्लो एल्बममा यहाँले कति खर्च गर्नुभयो पछिल्लो एल्बममा एल्ममा छु होइन मोडेलहरू पनि मेरै छ ल शब्द मेरै छ स्वरहरू मेरै छ होइन त्यसो गर्दाखेरि मलाई त्यति लगानीको चाहिँ खासै अभाव भएन मैले असी हजारमा सबै सबै भ्याएको थिएँ कामहरू होइन खास भन्नुपर्दा त मैले अब यस्तो हुन्छ नि त गीतहरू मात्रै चाहिँ गाह्रो मात्रै हुँदैन होइन कम्पनी अहिले कति गीतहरूलाई चाहिँ कम्पनीबाट थाल्नको लागि पनि कति गाह्रो भइरहेको हुन्छ मिडियाहरूले पनि त्यति कतिपय मिडियाहरूले त गीत यो कसको हो भनेर पनि चिन् चिन्दैन के हो कि भन्नु समयमा अलिकति नयाँ नयाँ श्रेष्ठहरूको गीतहरू भन्दाखेरि नयाँले यो त कस्तो नयाँ छ एक फेरि सुनेको भएदेखि राम्रो हुन्थ्यो अब यो नयाँ गीत आइरहेको गी छ त्यसो गर्दाखेरि थाहा हुँदैन भनेर चाहिँ त्यसमा चाहिँ आफूले चाहिँ मेरो गीत हो यसरी चाहिँ भनेर चाहिँ भन्नुभन्दा पनि कम्पनीलाई हाम्रो भनिन्छ भने कम्पनीले यस्तै पठाउनु होला यस्तो गर्नु होला भनेर चाहिँ भन्दाखेरि पुराएको छु टोटल त भिडियोहरू मैले साठी हजारमा चाहिँ सिद्धाएको थिएँ होइन जे छ म्युजिक भिडियो गरेर साठी सत्तरी हजारको आसपासमा सँगै टोटल जम्मा जम्मै गर्दा असी हजारमा कति कमाउनु भयो यसबाट केही फाइदा लिन सक्नुभयो अथवा उही बराबरीमा अझैसम्म मैले यसको फाइदाहरू केही पनि मैले फाइदाहरू नाफा घाटा मैले केही पनि हेरेको छैन अझसम्म मैले दुइटै एल्बमहरू बजारमा लिएर आएको छु होइन अगाडि बढ्नु भएको छ लगानी मात्रै गर्नु भएको छ फाइदा लिन सक्नु भएको छैन यसरी कहिलेसम्म चल्नुहुन्छ तपाईँ फाइदा भन्दा पनि मलाई चाहिँ जसमा लाग्छ मैले लगानी भन्दा पनि मैले नामको मैले अगाडि भनिसकेँ कि मलाई चाहिँ दामभन्दा पनि मैले नामको लागि मैले यति मैले दुःख मेहनत गरिरहेको छु होइन मलाई दाम त यस्तो नि मान्छेले चाहिँ गरिकबाट सु र जो हो यहाँले चाहिँ आफ्नो नाम र एउटा परिश्रम गर्नुभएको छ मात्रै पैसा हेर्नु भएको छैन यहाँले होइन आफ्नो मेहनत साथ आत्मसाथ गर्दै अगाडि बढिरहनु भएको छ सदैव तपाईँको सफलता जिल्लाको सरखा गाविसमा वहाको जन्म भएको र बिस्तारै यहाँसम्म आइपुग्नु भएको छ सा लोक साङ्गीतिक क्षेत्रको यो बजारमा र एल्बमहरू बजारमा ल्याउने क्रममा र उहाँसँग कुराकानी गरिरहेका छौँ तपाईँले सुनिरहनु भएको छ हामीलाई प्रत्यक्ष रूपमा अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय मेगा हर्ज र इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु लगन गरेर प्रविधि कक्षीबाट मित्र रेजन अनि आवाजबाट अथवा के लोकसहयात्री सूर्य ढकाल सँगै एकजना अतिथि कलाकारसँग कुराकानी गरिरहेको छु रेशमजी पछिल्लो समयमा पनि बजारमा ल्याउने क्रममा पनि यहाँका तयारीहरू केही छन् अथवा यत्तिकै बस्नु भएको अहिले होइन तयारीहरू धेरै छ मैले चाहिँ अहिले अहिले मैले छिट्टै नै गर्दैछु होइन अब तयारी त मैले चाहिँ यही यही क्षेत्रमा गरेपछि यही यही क्षेत्रलाई मैले चाहिँ तयारी नगरिकन त्यत्तिकै खाली समय बिताउनु त सक्दिनँ मैले मेरो चाहिँ काम भनेको अहिले त खास भन्नुपर्दा मेरो लोक सङ्गीतमै मेरो काम छ होइन मेरो नाम छ त्यसो गर्दा मैले त्यति खाली बसिरहेको छैन अब फेरि पनि आउँदैछ मेरो छिट्टै नै आउँदैछ यही बिचमा म बजारमा लिएर आउँछु आफै खेल्ने विचारमा हो अथवा होइन खै कस्तो रहेछ त भनेर श्रोता मित्रहरूले पनि सुन्न चाहनु भएको छ होला नयाँ आवाज जुन आउने क्रममा छ यो आवाज हामी एक टुक्का सुनिहालौ यहाँको आवाजबाट राम्रोसँग चाहिँ साथ दिएको छैन त्यसो गर्दाखेरि गडबडी भइरहेको छ मलाई होइन त्यस्तो होइन म चाहिँ अस्ति भर्खर म हिजो बल्ल घर आइपुगेको छु म इन्डियातिर गएको हुनाले यस्तो अलिक गाह्रो भइरहेको छ होइन म चाहिँ अलिक भए पनि सुनिहाल्छौँ म चाहिँ सुनाउँछु श्रोताहरूले चाहिँ यस्तो नसोद्धन होला कि कलाकारहरूले यस्तो चाहिँ भाम पार्छ यस्तो गर्छ भनेर नसोद्धा खालको बाध्यताहरू आइरहेको छन् हाम्रा सम्पूर्ण श्रोता मित्रहरूले बुझ्नुहुनेछ कार्यक्रमहरूमा चाहिँ कुराकानीहरू चाहिँ गफ गफहरू गर्दाखेरि मैले यस्तो अझसम्म यस्तो कुराहरू मैले निकालेको पनि छैन निकाल्ने पनि छैन भनेर चाहिँ मैले धेरै फेरि चाहिँ मैले आफैसँग आफैले चाहिँ भन्थेँ तर चाहिँ आज बाध्यतावश भन्न पुगेको छु मेरो चाहिँ अलिकति रुगाखोकीको कारणले गर्दाखेरि आज होइन मैले त्यही पनि म सुनाउने कोसिस गर्छु सुनिदिनु होला जस्तो लाग्छ सल्लाह सुझाव पनि दिँदै गर्नु होला आजसम्म जस्तो माया गर्नुभएको छ भोलि पनि मलाई त्यति नै माया गर्नु होला मलाई भन्दा पनि लोकगीतलाई माया गर्नुहोला मेरो अब अबको आउने गीतहरू यस्तो छ सुन्नु है तिम्रो यति याद आछ रानी भेटौना पा छैन भन मत त्यति राम्रो छैन माया सरी सुन्दरी के गरेर मायालुले पार्यो मलाई मलाई मत त्यति राम्रो छैन माया सरी सुन्दरी के गरेर मायालुले म त त्यति राम्रो छैन साह्रै सुन्दरी के गरेर मन पर्यो मलाई होइन मन पर्न वास्तविकता पढेरै लेख्नुभयो र एउटा काल्पनिक रूपमा गीतलाई यहाँले गुजागर गर्नु भएको छ हजुर काल्पनिक नै हो गीतहरू प्रायः भनेको अहिलेको गीतहरू काल्पनिक नै हुन्छ कतिपयको त अतीत नै हुन्छ कतिपयको त आफ्नो होइन आफ्नो जीवन कहानीलाई समेटेको गीत हुन्छ मैले प्रतीक्षा गरिन्छ समयले भेटा वाटा वाटा वा आफ्नै ठाउँमा छ एकदमै रेशमजी यो एल्बम जुन यहाँले अगाडि गाइसक्नुभयो र पछिल्लो समयमा आउने क्रममा तयारी पूर्ण रूपमा भइसकेको छ अथवा हुने क्रममा पूर्ण रूपमा भइसकेको छ मैले यही आउँदो जेठको चाहिँ पन्ध्र पन्ध्रदेखि बिस गतेसम्म मैले बजारमा ल्याउने तयारी गरिरहेको छु होइन मेरो पनि समयहरू त्यस्तै गाह्रो भइरहेको छ समयले चाहिँ मलाई पनि अगाडि अगाडि कहिले कता कहिले कता गर्नु छ त्यसो गर्दाखेरि मैले जेठको पन्ध्रदेखि बिस गतेसम्म बजारमा ल्याउनेछु मैले सबै भिडियो सहित मैले चाहिँ बाहिर ल्याउँछु भनेर चाहिँ मैले एकदम अगाडि बढिरहेको छु होइन यसमा चाहिँ मेरो साथमा चाहिँ पुराण प्रभातले पनि साह्रै नै मलाई सहयोग गर्नुभएको छ उहाँले पनि यो गीतको लागि हामी हामीले दुई चाहिँ दुईजना मिलेर हामी दुइटाले चाहिँ एकदम अगाडि बढिरहेको छौँ प्रोसेसिङमा गरिरहेका छौँ जहाँसम्म लाग्छ त्यसभन्दा छिटो पनि हामीले गर्न सकिन्छ कि यदि मेरो चाहिँ समयले चाहिँ मलाई साथ दियो भने त्यसभन्दा पहिला पनि म लिएर आउन सक्छु होस होस् त्यहाँभन्दा पहिला पनि हुन सक्छ पूर्ण रूपमा तयारी चाहिँ हजुरको यो एल्बमले सफलता पाओस् होइन हाम्रो सफलता भन्दा पनि मलाई चाहिँ जति हो आजसम्म मेरो चाहिँ पहिलो एल्बम दोस्रो एल्बमलाई जति श्रोताहरूले मलाई चाहिँ माया गरिदिनु भयो जति चाहिँ हजुरहरूले माया गरिदिनु भयो एकदमै आउँदा दिनहरूमा पनि त्यसरी माया गर्नुहुनेछ रेशमजी कार्यक्रम लघ संर सँगसँगै छौँ हामी र पछिल्लो समयमा ल्याउने क्रममा अत्याधिक मात्रामा सफलता मिल्दैछ होस् हाम्रो तर्फबाट पनि कामलाई र यहाँनिर एउटा प्रश्न यहाँलाई गर्न चाहन्छु नयाँ कलाकार अनि नयाँ श्रोष्टहरूलाई त यो क्षेत्रमा फलामको चिउरा बराबर छ भनिन्छ नि के लाग्छ यहाँको विचारमा साँच्ची नै छ यो यो कुरो चाहिँ हजुरले भन्नुभयो नि यो चाहिँ सुरैयाना ठिक भन्छ क्या किन भन्दाखेरि नयाँ श्रेष्ठहरूलाई नयाँ कलाकारहरूलाई भित्रिनको लागि गाह्रो छ नि किनकि की? यस्तो यो कार्यक्रम यो चाहिँ नयाँ कलाकारहरूलाई श्रेष्ठहरूलाई भित्र जानको लागि पनि कति गाह्रो भइरहेको छ उहाँहरूलाई थाहा छैन गाउँबाट जान्छ कतिपय त गाउँ खास भन्ने लोकगीतहरू डोरी गीतहरू गाउँमा चलिरहेको हुन्छ होइन त्यसो गर्दाखेरि नयाँ कलाकारहरू चाहिँ यहाँबाट जाँदाखेरि केही थाहा भएको हुँदैन उसलाई चाहिँ कहाँ जाने कसरी गाउने गाउँदाखेरि कति डर हुन्छ आफूमा के भन्छ म भन्दा ठुलो कलाकारहरू यहाँ हुनुहुन्छ मलाई सायद केही भन्नुहुन्छ कि ए भाइ तेरो त भएन भनिदिनु भने त त्यसको पनि त एउटा आत्मविश्वास म गाउँछु भनेर गएको नि यो त भएन है यसमा बिग्रियो तपाईँ जस्ता स्रष्टा अनि तिनै कम्पनीका मालिकहरूले नयाँ पुरानो भन्न भएन नि होइन यस्तो हुन्छ तर यस्तो हो अब पछिल्लो समयमा नयाँ जुन एउटा चलेको कलाकारले होइन नयाँ भनेर चाहिँ भन्नु पनि हुँदैन नयाँ भनिसके पछाडि अलिकति हेप्ने खालको कुराहरू पनि यो साङ्गीतिक क्षेत्रमा छँदैछ होइन त्यसैले तर तपाईँ जस्तै चलेका स्रष्टाहरूले नयाँ पुरानो भन्न थाले भने अग्र आउने नयाँ कलाकार कसरी कहाँ रहेर बस्ने त तिनीहरूभित्र एउटा थुप्रै प्रतिभा पनि हुन्छ र तिनीहरू भित्रभित्रै दबिएर बस्नु बाध्य हुन्छन् जिउँछ रेशमजीको विचारमा चाहिँ यहाँले त्यस्ता नयाँ कलाकारलाई चाहिँ उजागर गर्नुहुन्छ सक्दो सहयोग गर्नुहुन्छ र माथि ल्याउने प्रयत्नमा जोड्नुहुन्छ पक्कै पनि मैले चाहिँ भनिरहेको छु नि यसमा चाहिँ हाम्रो कलाकारी क्षेत्रमा नि सबै त त्यस्तो छैन नि कतिपय हुन्छ होइन सबै त त्यस्तो छैन कलाकारहरू कहिले भन्छ म चाहिँ को हो म चाहिँ यस्तो हो भाइ तिमी चाहिँ यस्तो हुँदैन भनेर कतिपय कलाकारहरू यस्तो पनि हुनुहुन्छ कि सबै चाहिँ हुनुहुन्न मैले सबैलाई भन्नु त पाउँदिनँ सायद मलाई पनि मलाई पनि कति गाह्रो भएको मैले चाहिँ कति मैले चाहिँ सङ्घर्ष गरेँ होइन मैले चाहिँ गएर मैले चाहिँ यो गीतहरू चाहिँ रेकर्ड गर्दाखेरि मैले चाहिँ यस्तो बाहिर ल्याउँदाखेरि मैले चाहिँ पछिल्लो समयमा बजारमा आएको आवाज सम्झिरहँदैछ तिमीले दिएको आँसुले गह हुँदैछु जुन यहाँले गाउनु भएको छ अनि कल्पना काफ्लीको सुन्दर आवाज छ भने यहाँकै लय तथा शब्द सृजनामा सजिएको आवाज हो यति बेला एक ठुक्का यहाँको आवाजबाट सुन्छौँ सँगै हामी श्रोता मित्रहरूलाई पनि सुनाउनेछौँ भत्कीसी मा को कुटी बड़ी भाष यही पारण एक मुठी समझु तिम्लेसू लेया कुटी बड़ी भाष ही पार एकमुठी सम्झिरहँदैछु तिमीले दिएको आँसुले गहाँदैछु तिमीले दिएको आँसुले गहाँदैछु सूले गह धुंदु मै को बड़ी भाषा कई पार एक मुठी समझ रही तिम ले हस्त म भएर नि सधैँभरि आसुले मुख धुनी सम्झिरहँदैछु तिमीले दिए हजुर मित्र तिमी हाँस्दा म भए रोनी सधैँ मेरो आँसुले मग धोरी सम्झिरहँदैछु तिमीले दिएको आँसुले गह धुँदैछु र यसम छेत्री जो आजको अतिथि कलाकार हुनुहुन्छ वहाको आवाज अनि कल्पना काफली सँगै उहाँको लय तथा शब्द सिर्जनामा सजिएको आवाज हो पछिल्लो समयमा शुभारम्भ डिजिटलबाट बजारमा लिएर आउनुभएको यो आवाज उहाँको आवाजबाट सुने उसँगै मित्र रेजनले उठानुभयो कार्यक्रम लघजङकार सँगसँगै हुनुहुन्छ सुनिरहनु भएको छ प्रत्यक्ष रूपमा अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगा हर्ज र इन्टरनेट अनलाइनमा डब्लु डब्लु डब्लु लघन गरेर आजका यो श्रृङ्खलामा छौँ प्रविधि कक्षीबाट मित्र बृजन अनि आवाजबाट म सूर्य कार्यक्रम लोकजङ्खरबाट बिस्तारै सुत्नुपर्ने बेला भइसकेको छ बिस्तारै समयले ढल्किँदै सक्यारे र अब भने हामी कार्यक्रमबाट सुत्नुपर्ने आउँछ तर त्योभन्दा पहिला रेशमजी यहाँलाई यो आवाजपछि पुनः स्वागत कार्यक्रम लोकजङ्खरमा धन्यवाद रेशमजीको आवाजबाट सुने सँगै मित्र रेशमलाई उठान भयो र यो आवाज सुनाइसकेका छौँ अब भने बिस्तारै अन्त्य अन्त्यमा छौँ रेशमजी अब नयाँ आउने कलाकार हुनुहुन्छ जो लोकसङ्गीतको क्षेत्रमा लाग्न चाहनुहुन्छ उहाँलाई तपाईँले के भन्न चाहनुहुन्छ के एउटा जानकारी गराउन चाहनुहुन्छ कि कसरी प्रवेश गर्दा राम्रो होला अथवा कसरी प्रवेश गर्दा नराम्रो हुन सक्ला अहिले भन्नुपर्दा नयाँ आउने पिँढीहरूलाई म के भन्न चाहन्छु भने यो लोक राम्रोसँग बुझेर यो कस्तो छ कस्तो छ भनेर चाहिँ सबभन्दा पहिला चाहिँ यो सङ्गीत क्षेत्रलाई बुझेर आफूले चाहिँ कसरी चाहिँ अगाडि बढ्छु आफूसँगको कलागलालाई चाहिँ म चाहिँ अगाडि ल्याउन सक्छु भन्ने भएर आफू चाहिँ आत्मनिर्भर भएर यो क्षेत्रमा आउनुहोस् हजुरहरूको लागि चाहिँ मैले मैले चाहिँ कति सहयोग गर्नुपर्छ के गर्नुपर्छ मैले गर्नेछु हजुरहरूलाई म यति नै भन्न चाहन्छु कि दाम कमरले आठले मैले भन्दै आइरहेको छु अझै पनि भन्छु दाम दाम कमाले आठले चाहिँ लोकगीत क्षेत्र नगर्नु होला लोकगीत बचाउनको लागि हाम्रो गीतलाई चाहिँ सधैँ सधैँ बेलाको राख्नको लागि हजुरहरूले चाहिँ सोचेर अगाडि बढ्नु होला भन्न चाहन्छु कि आउनुहोस् आएर चाहिँ आफ्नो कला गलाहरूलाई चाहिँ बाहिर लानुहोस् ताकि मैले भन्छु पैसाको लागि नआउनुहोस् आफूले चाहिँ सङ्घर्ष गरेर गर्नको लागि आउनुहोस् सङ्घर्ष गरेपछि पक्कै पनि हजुरहरू भोलि बिहान गएर चाहिँ हजुरले हजुरको चाहिँ जित हुनेछ आउनुहोस् हजुरको लागि चाहिँ मैले एकदमै यहाँको आफ्नो ठाउँबाट जति सक्दो सहयोग चाहिँ यहाँले गर्नुहुनेछ होइन जुन एउटा यहाँले सहयोग गर्न सक्नुहुनेछ त्यो सहयोग तपाईँले पाउनुहुनेछ होइन यो सहयोगको लागि र यस्तै रेशम छेत्रीसँग सहकारी गर्नको लागि हामी कसरी भेट्न सकिएला त खै रेशम झिलाइ भनेर एउटा श्रोता मित्रलाई पनि खुलदुली लागिरहेको छ होला हजुर खुल्दुली लागेको पनि होला अब हजुरहरूले चलिरहेको चाहिँ फोन कन्ट्याक्ट नै हो सबैभन्दा होइन श्रोता मित्रहरूलाई यहाँको सम्पर्क नम्बर हामी यति बेला लिन चाहनु भएको छ होला र होइन मेरो कन्ट्याक्ट नम्बर नाइन एट फोर सेभेन सेभेन नाइन फाइभ सेभेन एट टू नाइन एट फोर सेभेन सेभेन यसमा कन्ट्याक्ट गर्नु होला कतिपय श्रोताहरू मिसकल मिसकल गर्नु गर्नुहुन्छ होइन मिसकल भन्दा पनि मलाई हजुरहरूको श्रोता मित्रहरूले बुझ्नुहुनेछ अन्त्यमा छौँ र कार्यक्रममा लोकसङ्कारमा यतिका जेलसम्म कुराकानी गरे खै सूर्यले यसो सोधेको भए यसो भन्थे होला भनेर केही त्यस्तो खुलदुली लागिरहेको छ र यहाँले भन्न चाहेका केही कुराहरू छन् भने छोटो मिठो रूपमा राखिदिनु होला हामी अन्त्यन्त्यमा छौँ अहिले चाहिँ भन्न छुटेका कुराहरू त खासै त्यस्तो केही छुटिरहेको त छैन म पनि त्यति बोल्नलाई चाहिँ अलिकति हजुरले जस्तो चाहिँ राम्रोसँग बोल्न पनि म जानेको त छैन होइन त्यही पनि म भन्छु कि मलाई चाहिँ आज हजुरले चाहिँ यदि समय दिनुभयो रेडियो अर्पणलाई पनि म मुरीमुरी धन्यवाद दिन चाहन्छु आज मलाई चाहिँ समय दिएकोमा त्यसपछि भन्छु कि श्रोताहरू हाम्रो चाहिँ लोकगीत क्षेत्रलाई माया गरिदिनु होला मलाई भन्दा पनि लोकगीतलाई माया गरिदिनु होला सबै लोकगीतहरू भनेको चाहिँ हाम्रो लोकगीत भनेको नै हाम्रो लोक संस्कृति होस्कृतिलाई एकदमै रेशमजी अलिकति अस्वस्थ हुनुहुन्छ तर पनि हामीलाई समय मिलाइदिनु भयो त्यसको लागि तपाईँलाई हाम्रो तर्फबाट पनि धेरै धेरै धन्यवाद बोल्न चाहन्छौँ कुनै दिन हामी प्रत्यक्ष रूपमा पनि यसरी नै भेट भएर कुराकानी गर्न पाऊ यो समय जोट्ने छिट्टी नै हामी आशावादी पनि रह र विश्वास पनि गरौँ होइन हजुर सबै पनि कुनै दिन समय मिलेको छ भने प्रत्यक्ष पनि भेटेर कुरा गराउनु आज छ फोन कन्ट्याक्टबाट कुराकानी भइरहेको छ लाग्छ मलाई त सही भएर कुरा गरे जस्तो लागिरहेको छ यो सबभन्दा मनै ठुलो होइन मन भएपछि जे पनि हुन्छ होइन म चाहिँ त्यहाँ चाहिँ यताउति आउँदाखेरि म त्यहाँ आएको समय भयो भने नि म हजुरसँग पनि भेट्नेछु होइन जहाँसम्म मलाई हजुरहरूले यति समय मिलाएर मेरो चाहिँ कुराकानीलाई चाहिँ सबै स्रोताहरूको सामु पुऱ्याइदिनु भएकोमा फेरि पनि भन्न चाहन्छु कि हजुर लगायत रेडियो अर्पण लाई मैले धेरै धेरै धन्यवाद भन्न चाहन्छु कतिपय चाहिँ मेरो छुट्टेका कुराहरू पनि होलान् कतिपय मेरा गल्ती कुराहरू पनि होलान् मेरो गल्तीहरू के के छु, छु, छुट्ट छुट्टाइदिनु होला मेरो चाहिँ एकदमै समय छु धेरै कुराकानी गर्ने मन थियो तर बाध्यता र व्यवस्था त्यही नै हो सबैजनाले बुझ्नुपर्छ मिलाइदिनु भयो बोल्न चाहन्छु लोकझंकारको व्यवसायबाट विमस्ते आजको श्रृङ्खलामा लोकगायक तथा संकलक रेशम छेत्रीसँग होला खुसारी गर्म लोकझङकारमा तपाईँले सुनिरहनु भएको छ प्रत्यक्ष रूपमा अर्ण सबैका लागि रेडियो अर्पण एक सय चार थपलो पाँच मेगा रेडियो अर्पण डट कममा लगन गरेर र यही भलाकुसारी गर्दा गर्दै अब भने, सा सा भने थे थे हामी कार्यक्रमबाट छुटिनुपर्ने बेला भइसकेको छ पछिल्लो समयमा लोकसङ्गीतको क्षेत्रमा लाग्न चाहनुहुन्छ भने केही बोजेर लाग्नुहोला र सङ्गीतको बजार पनि खस्काउँदो रहेछ यो भलाकुसारी र केही थिएटर कुराहरू हामी भेट्न सक्यौँ र रेशमजीसँग तपाईँले अन्य सहकारी गर्न चाहनुहुन्छ पनि उहाँलाई सम्पर्क गर्न सक्नुहुनेछ अन्य सल्लाह अनि सुझावको लागि पनि तपाईँले सल्लाह सुझावहरू दिन सक्नुहुनेछ अन्ठानब्बे सतहत्तर पन्चानब्बे सात सय बयासीमा तपाईँले फोन गरेर अन्य जानकारी र सल्लाह सुझाव पनि दिन सक्नुहुनेछ र अब पनि हामी कार्यक्रमबाट छुटिन सौ कार्यक्रम हुने तपाई सम्पूर्णलाई धन्यवाद भोल्न चाहन्छु अनि धन्यवाद आजका अतिथि कलाकार जुन हामीलाई समय मिलाइदिनुभयो रेशम छेत्री उहाँलाई पनि धन्यवाद सँगै धन्यवाद यतिका जेलसम्म प्रविधि कक्षबाट सघाउने मित्र रेसनलाई पनि र पृष्ठभूमिमा गुन्जिरहेको आवाज उहाँको पहिलो गीत सङ्ग्रह ब्रह्माण्डेमा अजम्बरी तिम्रो नयाँ जोरी जुन आवाजलाई अबिरियल म्युजिक क्रिएल क्रिएसनले बजारमा लिएर आएको थियो सृजना थियो प्रवीण थापाको रेशम छेत्री अनि विष्णु माझीको आवाजमा सजिएको यो आवाज तपाईँको लागि छाड्दै कार्यक्रम लोकसंकारको आजको श्रृङ्खलाबाट बधाईकी लोकसह यात्री सूर्य ढकाल पनि अझै लिन चाहन्छु नमस्कार शुभ दिन शुभ समय लोकगीत सङ्गीतलाई सद मा आना गिन्ती छोटा बरमीमा झम्बरी तिम्रो नयाँ जोडी घाम र जो झुनाउन नपरो म जस्तै रो न नपरो तिमी खुसी भए को सुन्न पा पनि बिज बाटो मि झै भएर आना गिन्ती चटार सारा बर मन्डीमा जाउँ बढी तिम्रो नयाँ जोडी घाम्र जो नौ न जस्तै सुमा अब